तयार पारिएको कार्यक्रम मनोजिसा म सुजन श्रेष्ठ तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौँ गएको अङ्कमा हामीले तपाईँको मनमा उत्पन्न हुने विभिन्न समस्या र मनोजिज्ञासाको सम्बोधन मनोचिकित्सक रितेश थापाद्वारा गऱ्यौँ साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी बयानब्बे एक्काउन्न उनान्से अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सेमा कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एट साइक विज्ञान डट कम एमएनओ जेआइजी वाइएएसै मनोजिज्ञासा एट द रेट पिएसवाइसिएच बिआइजिवाई डब्लुएन डट कममा इमेल पनि पठाउन सक्नुहुन्छ हामी हरेक महिनाको अन्तिम शनिबार यसै समयमा एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ कहिलेकाहीँ तनाव हुँदा तपाईँलाई एकान्त शान्त वातावरणमा चुपचाप लागेर बस्न मन हुन्छ होला एकान्तमा विचरण गरेर पनि मनमा शान्ति आउँछ र तनावबाट केही मात्रामा भए पनि छुटकारा पाइन्छ मेरै कुरा गर्ने हो भने पनि मलाई तनाव हुँदा एकछिन एकान्तमा एक्लै बस्न रुचाउँछु एकछिनको एकान्तपनले पनि मनै हलुको बनाउँछ जीवनको कोलाहालबाट टाढा शान्त वातावरण कसलाई पो मन नपलाएर कृपा मनोविज्ञानमा फेरि एकान्तपनमा विचरणको छुट्टै महत्त्व छ साथीले पक्कै पनि विपासना ध्यान केन्द्रको बारेमा सुन्नुभएको होला बौद्ध धर्मबाट उत्पत्ति भएको यस ध्यान विधि संसारमै प्रख्यात छ नेपालमा पनि विभिन्न विपासना ध्यान केन्द्रहरू छन् जुन स्वदेशी र विदेशी माझ दिन प्रतिदिन लोकप्रिय हुँदैछन् यस्ता ध्यान केन्द्रहरू किन फस्टाइरहेछन् त कारणहरू विभिन्न होलान् तर यसको मनोवैज्ञानिक पाटो छ कि छैन आज हामी यसको बारेमा कुराकानी गर्छौँ पक्कै पनि सुजन हामी जिन्दगीमा अरूको निम्ति यति दौडुप गर्छौँ तर आफ्नो लागि भने समय छुट्याउन गाह्रो हुन्छ हुन आफैसँग समय बिताउन कत्तिको महत्त्व राख्छ त त्यसको बारेमा चर्चा हामी कार्यक्रमको पहिलो खण्डमा गर्छौँ के तिमी भगवान्मा विश्वास गर्छौ कृपा विश्वासभन्दा पनि आस्था छ मेरो भगवान्प्रति आज हामी भगवान् सम्बन्धी कुरा गर्छौँ र सुजन हो तिमीले ठिक अनुमान लगायो कृपा के धार्मिक हुनु भनेको खुसी हुनु हो त यो प्रश्नको सेरोफेरोमा हामी दोस्रो खण्डमा कुरा गर्छौँ कार्यक्रमको तेस्रो खण्डमा चाहिँ हाम्रो नियमित साइकविज्ञान टिप पनि छ नि जसको लागि हामीलाई तपाईँले अन्तिमसम्म सुन्नुपर्नेछ के तपाईँलाई कहिलेकाहीँ संसारको कोलाहालबाट कतै को टाढा जाउँ जस्तो लाग्छ र एकान्तमा एकछिन भए पनि चुप्चा वरिपरिको वातावरणमा मुक्त भई स्थिर भएर बस्न मन हुन्छ आफैलाई आफैसँग हराउन कतिको इच्छा हुन्छ तपाईँलाई मनोविज्ञानमा अभिव्यक्ति र मानिसहरू बिच हुने अन्तक्रियाको ठुलो भूमिका हुन्छ भनिन्छ अभिव्यक्ति र अन्तक्रियाले आफूमा भएको तनाव कम गर्छ भन्ने विश्वास गरिन्छ तर के शान्त एकान्त वातावरणमा ध्यानमग्न भएर पनि तनाव कम हुन्छ त आफैसँग समय बिताउनाले के हामीमा हुनसक्ने मानसिक समस्याहरूलाई हल र निवारण गर्न मद्दत गर्छ होला त कृपा तिमीले एकदमै अहम प्रश्न गर्यौ यसको बारेमा धेरै सोध र अध्ययन भएका छन् र ती अध्ययनहरूबाट एकान्त र शान्त वातावरणमा एक्लै आफैसँग समय बिताउनुपर्छ भन्ने तथ्यलाई बलियोसँग प्रस्तुत गरिएको छ सुजन हामीलाई सुनिराख्नुभएको साथीलाई एकान्त र शान्त वातावरणमा आफैसँग समय बिताउँदा कसरी मनोवैज्ञानिक रूप असर गर्छ त भनिदेऊ न पहिलो कुरो त कृपा शान्त र एकान्त वातावरण भनेको के हो त यो कहाँ पाइन्छ त भन्ने कुरा पहिला प्रष्ट हुनुपर्छ काठमाडौँको यस कोलाहालमा शान्त वातावरण त मुस्किलै देख्छु म होइन कृपा मैले त्यस्तो सन्नटा किसिमको शान्त वातावरणको कुरा गरिरहेको छैन यहाँ हामी मानिसहरूको भिडभाड र कोलाहालमा पनि आफ्नो लागि समय निकाल्न सक्छौँ सुन्दा अचम्म लाग्छ तर यो कुरा सही हो मलाई पनि अचम्म लाग्यो भिडभाडमा र कोलाहालमा कसरी को आफ्नो लागि समय निकाल्न सकिन्छ उदाहरणको लागि तिमी कुनै भिडभाडयुक्त रेस्टुरेन्टमा गयौ रे वरिपरि हो हल्ला छ मान्छेको निकै चहल छ भने पनि यदि तिमी त्यस्तो वातावरणमा चियाको चुस्कीसँगै मजाले किताब पढ्न सक्छौँ भने त्यो वातावरणले तिमीलाई खासै असर गर्दैन खासमा भन्ने हो भने यो मानिसको आफ्नो व्यक्तिक धारणा र अनुभूतिबाट निर्धारण हुने कुरो हो ए भनेपछि यो मानिसहरूको आफ्नो अनुभव सोचाइ र वातावरणलाई ग्रहण गर्न सक्ने क्षमतामा भर पर्दो रहेछ त हो कृपा हामी आफ्नो लागि समय आफैसँग व्यतीत गर्न कुनै ध्वनि आवाजरहित वातावरण नचाहिन सक्छ यहाँ एकान्तपन भनेको पूर्णतया शान्त वातावरण भन्ने भाव लाग्दैन साथी हामीले एकान्तपन र एक्लोपन चाहिँ एउटै हो भनेर चाहिँ बुझ्नु हुँदैन नि यी दुई नितान्त फरक कुराहरू हुन् साथीलाई एकान्तपनमा बस्नु भनेको एक्लोपन हुनु हो भन्ने सामान्य बुझाइ हुनसक्छ एकान्तपन सुजनले भनेको जस्तो ध्वनि मानिसहरू सामाजिक सम्बन्ध रहित भन्ने अर्थ राख्दैन एक्लोपन त हामीलाई कुनै न कुनै बेलामा आउने एउटा खाली पनि भाव हो जहाँ आफूलाई अर्थपूर्ण सम्बन्धको अभाव भएको महसुस गर्छौ तिमीले प्रष्टसँगै कृपा पक्कै पनि साथीले अब एकान्तपन र एक्लोपनको बारेमा बुझ्नुभयो होला सुजन अब आफैसँग समय बिताउनु भनेको के हो त भन्ने बारेमा चर्चा गरौ न अवश्य पनि कृपा तर तिमीलाई म एउटा प्रश्न सोध्छु हुन्छ भइहाल्छ नि के हो त्यस्तो भन न तिमीले मानिसहरू एकार्कासँग उभिएर कुरा गर्दा उनीहरू बिचको दूरी याद राखेका छौँ बारेमा के त किन मानिसहरू एउटा दुरीमा रहेर कुरा गर्छन् त सायद अप्ठ्यारो महसुस हुन्छ भनेर होला फेरि धेरै नजिक र बोलेको शोभनीय पनि देखिँदैन दे हरेक मानिसहरूमा एउटा आफ्नै निश्चित व्यक्तिगत घेरा हुन्छ अथवा त्यसलाई हामीले अङ्ग्रेजीमा पर्सनल स्पेस पनि भन्छौँ यदि कसैले आफ्नो पर्सनल स्पेसमा नसोधि पस्यो भने हामीलाई एक किसिमको तनाव र अप्ठ्यारो महसुस हुन्छ यो कुरा म किन गरिरहेको छु भने यो सिद्धान्त हाम्रो जिन्दगीमा पनि लागु हुन्छ तिमीले कस्तो राम्रो कुरा गर्यौ सुजन यही सन्दर्भमा कुरा गर्दा मानिसहरू एकअर्काको दूरी घटाउने भनेर इन्टरनेट फोन आदि चिजहरूको आविष्कार गरे र अहिले त संसार यति साँगुर कि यो अब हाम्रो हाते मोबाइलमा उपलब्ध हुन थालिसक्यो हामीलाई सुनिराख्नु भएको साथीमध्ये पक्कै पनि धेरैमा फेसबुकको ट्विटरको युट्युबको लत हुनसक्छ हामी एक आपसमा नजिकिने भन्दैमा कतै हामीले आफ्नो पर्सनल स्पेस नामेट त पारेका छैनौ आफैसँग समय बिताउनु भनेको आफ्नो जुन छुट्टै पर्सनल स्पेस हुन्छ त्यसमा रहेर जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति आफू स्वयंसँग समय बिताउनु हो त्यही त सुजन हामी आफू स्वयं नै आफ्नो लागि धेरै महत्त्वपूर्ण छौँ जुन कुरा हामीले धेरैजसो समय बिर्सिन्छौँ तिमीले ठिक भन्यो कृपा हामी धेरै बाहिरी कुरामा आफ्नो सोच भावना समय व्यतीत गर्छौँ तर आफ्नो लागि भने थोरै समय दिन्छौँ सुजन तिमीलाई के लाग्छ आफैसँग समय कसरी बिताउन सकिन्छ त्यो त व्यक्ति फरक पर्ने कुरा हो कोठाभरि मानिसहरूको बिच छमछमी नाचेर पनि गर्न सकिन्छ कोठामा चुकुर लगाएर किताब पढेर हुनसक्छ आफ्नो सबैभन्दा मिल्ने साथीलाई भेटेर कुरा गरेर पनि हुनसक्छ भगवानसँग प्रार्थना गरेर पनि हुनसक्छ आफूलाई के गर्दा आफ्नो अन्तरात्मासँग नजिक भइन्छ र कसरी वर्तमानसँग आफ्नो अस्तित्वलाई जोड्न सकिन्छ त भन्ने कुरा अहम छ यहाँ जस्तै मेरै कुरा गर्ने हो भने पनि मलाई त हप्तामा कम्तीमा आधा घन्टा भए पनि आफ्नो आत्मनिरिक जसलाई अङ्ग्रेजीमा इन्टर्सपेक्सन भनिन्छ त्यो नगरी हुँदैन मेरो हप्ता कस्तो भयो मैले के के काम फते गरेँ के के काम पुरा गर्न सकिनँ र अर्को हप्ता के गर्ने भन्ने कुराहरू पर्छन् मेरो इन्टर्सपेक्सनमा यदि यो गरिनौँ भने मलाई चिर्सिरापन र दिगदारी राख्छ कार्यक्रमको सुरुमा हामीले विपासना ध्यान केन्द्रको बारेमा चर्चा गरेका थियौँ हामीले मुहान पोखरी बुडा नीलकण्ठ स्थित धर्मशृङ्ग विपासना ध्यान केन्द्रका एक गुरुसँग आफैले आफैसँग समय व्यतीत गर्न कत्तिको जरुरी छ भनेर सोधेका थियौँ रो प्रश्न सोध्अि जुन जो आप समय व्यतीत करने एक कार्य हो कस्ता खालका तैयार मानसर रोधे थे अब वहाँसंग के कुरा सुना तो अब यह चाहिए हर एक तबका का मानसर मतलब यो भाई छेन हर एक तबका का मानसर अब खास करी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 भएर दुःख छ कसैलाई नभएर दुःख छ होइन दुवै थरी दुःख छन् आखिरी अब कसैलाई चाहिँ भनौँ अब संसारी चाहिँ अरे यो भन्छ नि यो संसारी जुन बन्धन छ नि अब त्यसबाट छन् दुःख छ अब कोही चाहिँ भन्छन् होइन अब मुक्ति कसरी पाउने यो जन्म मरणबाट कसरी मुक्ति पाउने होला भन्ने त्यसमा चाहिँ खोजीमा लागेका हुन्छन् कोही केही नभए पनि अब रिस राग मात्रै चाहिँ अरे घट्दै पनि हुन्थ्यो भन्नेमा हुन्छन् अब त्यो सम्पूर्ण दुःखबाट मुक्त हुनुको लागि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 र म के छ मेरो मनको स्वभाव कस्तो छ मेरो शरीरमा के भइरहेछ भन्ने कुरो उसले कसले पनि कहिले पनि हेर्या हुँदैन अब त्यो हेर्न चा चा, चाहिँ यहाँ सिकाइन्छ त्यस चाहिँ अब जब उसलाई त्यो हेर्न सिकाइन्छ उसले अनि आफूलाई चिन्न थाल्दछ था, आफूले आफूलाई चिन्न थाल्दछ उसले जब आफूले आफूलाई चिन्दछ त्यसपछि संसार चिन्दछ उसले आफूलाई नै चिन्या छैन भने अरूलाई के चिन्दछ एउटा एजमेसन मात्रै एउटा चाहिँ एउटा ऊ मात्रै बनाउँछ काल्पनिक आधार मात्रै बनाउँछ तर जब उसले आफूलाई चिन्दछ ए यो रहेछ सत्य कुरो त यो है भनेर जब उसले सत्य चाहिँ पत्ता लगाउँछ चा। त्यसपरि उटोमेटिकल्ली आफ्न आफैमा रमाउने खालको आफैमा रमाउने अनि आफैमा चाहिँ खुशी हुने र आफ्नै कारणले है यो संसारमा मान्छे दुःखी किन हुन्छ भन्दाखेरि भनौँ एउटा उदाहरण दिउँ मान्छेले गाली गर्छ अरूले गाली गर्छ गाली गऱ्यो भनेदेखि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 त्यस कारण मलाई सुखी कसैले पनि बनाउनु सक्दैन दुखी कसैले पनि बनाउन सक्दैन म आफ्नै कारणले दुःख हुन्छु आख आफ्नै कारणले चाहिँ सुखी हुन्छु भन्ने चाहिँ उसलाई ज्ञान हुन्छ त्यस कारणले यो आफ्नो लागि आफ्नो समय बिताउनु अत्यावश्यक नै छ भनेपछि आफैले आफैसँग समय बिताउन सबै खालका मानिसहरूलाई जरुरी रहेछ र अचम्म एकान्तपन र आफ्नो लागि समय व्यतीत गर्न विदेशबाट पनि मानिसहरू आउँदो रहेछन् साथी गुरुले भन्नुभए जस्तै आफ्नो लागि आफैले समय बिताउनाले हामी कोहुँ त भन्ने सत्यताको बोध हुँदो रहेछ आफैमा खुसी हुन सक्दो रहेछौँ र रह सुख दुःख हामी आफ्नै कर्मले हुन्छौँ भन्ने ज्ञान प्राप्त पनि गर्दोरहेछौँ गुरुले भन्नुभएको कुरासँगै आफैसँग समय बिताउनाले अरू मानिससँगको सम्बन्ध पनि राम्रो हुन्छ किनभने सम्बन्धमा एकअर्काको पर्सनल स्पेस स्विकार्नु एकदमै राम्रो मानिन्छ यसले हाम्रो सृजना शक्ति र स्मरण शक्ति बढाउँछ त्यति मात्र नभई यसले हाम्रो एकाग्रता र समस्या समाधान गर्ने क्षमता पनि बढाउँछ र महत्त्वपूर्ण कुरा चाहिँ यसले हामीलाई खुशी बनाउँछ साथी आफ्नो लागि समय छुट्याउन कतिको महत्त्वपूर्ण हुँदो रहेछ त भन्ने कुरा थाहा पाइहाल्नुभयो तर आफ्नो लागि समय छुट्याउँदा अरूको लागि पनि छुट्याउन चाहिँ नबुल्नुहोस् है फेरि एकान्तपन एक्लोपनमा परिणत हुन बेर लाग्दैन नि तपाईँ उज्यालो नाइन्टी नेटवर्कमा कार्यक्रम मनोजिज्ञासा सुन्दै हुनुहुन्छ हामीसँग अरू सामग्री बाँकी उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा तयार पारेको कार्यक्रम मनोजिज्ञासामा तपाईँलाई फेरि स्वागत छ सुजन तिमी दुःख परेको बेलामा भगवान् सम्झिन्छौ कि सम्झिँदैनौ म एकदम भक्तालु त होइन तर दुःख परेको बेलामा भगवान्को सम्झना चाहिँ आउँछ मलाई याद छ सुजन म वैशाख बाह्रको भूकम्प आउँदा भगवान्को नाम जपिरहेको थिएँ अहिले सोच्दा अचम्म लाग्छ तर कुनै सोच बिना नै म भगवानलाई पुकारिरहेको रहेछु यो आस्था भन्ने चिज पनि अचम्मको छ कृपा आज हामी चाहिँ धर्म र खुसी बिच सम्बन्ध छ कि छैन भन्ने बारेमा चर्चा गर्छौँ यसै सन्दर्भमा हामीले विभिन्न धर्ममा लागेका मानिसहरूलाई तपाईँलाई किन आफ्नो धर्ममा विश्वास लाग्छ यसबाट खुसी प्राप्त हुन्छ जस्तो लाग्छ त भनेर सोधेका थियौँ आउनुहोस् उहाँहरूको उत्तर सुनाउन धर्ममा किन विश्वास लाग्छ किन लाग्छ भन्दाखेरि यस्तो एक दिन म आफै यस्तो सोचेँ होइन वास्तवमा धर्म धर्म किन विश्वास मलाई लाग्छ भन्दाखेरि जति पनि लाइफमा एक्टिभिटिज मैले गरेको मैले पाएँ जति पनि मेरो दिमागमा चाहिँ कोइसनहरू आउने गर्थ्यो नि अनि त्यो कोइसनहरूमा सबै यो कोइसन किन आउँछ कि कुनै कुरा गर्छ भने मैले चाहिँ यसो वाइ लगाउँथेँ कि की? यो किन भइरहेछ अनि मैले केही पनि सोल्युसन यस्तो एन्सरहरू केही पनि भेटाएन त्यसपछि मलाई लाग्यो वास्तवमा ला भगवान् छ त्यसमा विश्वास चाहिँ गर्नुपर्छ भने मलाई चाहिँ लाग्यो त्यही मैले चाहिँ विश्वास गर्छु धर्मबाट आफूलाई खुसी प्राप्त हुन्छ जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई लाग्छ खुसी लाग्छ धर्ममा किन विश्वास लाग्छ धर्ममा मलाई विश्वास लाग्छ किनभने धर्मले मान्छेलाई एउटा सही बाटो देखाउने काम गर्छ धर्मले गलत बाटोमा नजाऊ सही बाटोमा जाँदा यस्तो यस्तो फाइदा हुन्छ बेफाइदाहरू सबै देखाएर हामीलाई एउटा जीवन बाँच्नको लागि चाहिने सम्पूर्ण कुराहरूको ज्ञान दिने भएको हुनाले धर्ममा मलाई विश्वास लाग्छ धर्मबाट खुसी प्राप्त हुन्छ जस्तो लाग्छ धर्मबाट खुसी प्राप्त हुन्छ जस्तो लाग्छ मलाई धर्ममा किन विश्वास लाग्छ धर्ममा मलाई विश्वास लाग्छ किनभने धर्मले एउटा सही कर्मतिर लाने बाटो देखाउँछ होइन त्यसै गरी मान्छेले कुन कर्म कतिखेर कसरी गर्नुपर्दछ भन्ने एक किसिमको सोच एउटा पोजिटिभिटी लिएर आउँछ धर्मले गर्दा त्यसरी म धर्ममा लाग्नुपर्छ जस्तो लाग्छ मलाई धर्म धर्मबाट खुसी प्राप्त हुन्छ जस्तो लाग्छ तपाईँलाई हुन्छ होइन किन हुँदैन अब आफ्नो विचार हो मलाई त लाग्छ धर्ममा किन विश्वास लाग्छ धर्ममा विश्वास किन लाग्छ भन्दाखेरि धर्म भनेको एउटा सेटअप रुल्स हुन्छ र बिना रुल्स चाहिँ क्योरिटी हुन्छ सबै कुरा होइन र सेटअप रुल्स भयो भने त्यहाँ एउटा पिस एउटा सट एउटा स्ट्यान्डर्ड होइन सटअप एउटा रेगुलारिटी ल्याउँछ कि त्यही भएर विश्वास लाग्छ धर्ममा धर्मबाट खुसी प्राप्त हुन्छ जस्तो लाग्छ तपाईँलाई अवश्य हुन्छ अब त्यसमा फेरि धर्मबाट दुःख पनि भएको छ कतिलाई होइन त्यसमा नकार्न सकिँदैन धर्मको विभिन्न सेटअप रुल्सले गर्दा गा गाह्रो परेको छ तर यदि जान्यो धर्मलाई फलो गर्नलाई अथवा त्यसको मूल तत्त्वलाई बुझ्यो भने खुसी नै प्राप्त हुन्छ तपाईँलाई आफ्नो धर्ममा विश्वास लाग्छ धर्ममा थोरै थोरै विश्वास चाहिँ लाग्छ मलाई किन विश्वास लाग्छ धर्मलाई कुन टर्म्समा लिने भन्ने कुरामा हुन्छ अलिकति न्यारो माइन्डले सोचेर ढुङ्गालाई पूजा गर्ने मात्र धर्म मान्छौँ भने त्यो धर्मले खासै केही नगर्ला तर धर्मलाई अरूलाई हेल्प गर्ने अहिलेको हाम्रो कन्सेप्ट भयो इन्टुरिजमको कन्सेप्ट त्योसँग कहीँ गएर लिङ्क गऱ्यो भने अरू खुसी हुँदा पक्कै पनि आफू खुसी हुन्छ तपाईँलाई धर्मले खुसी प्राप्त हुन्छ जस्तो लाग्छ धर्मले त्यही मैले अहिले कुरा गरेँ नि धर्मलाई चाहिँ इन टर्म्स अफ भल्युन्टेरिजम इन टर्म्स अफ हेल्पिङ द निडी वान हेल्पिङ द निडी वान टु हेल्प देम त्यसरी लिऊँ भने चाहिँ नि पक्कै पनि अरूलाई थोरै हेल्प गर्न सकेको अरूको मुहारमा खुसी लिएर नसकेको देख्दाखेरि चाहिँ नि खुसी पनि प्राप्त हुन्छ आनन्द पनि प्राप्त हुन्छ आफ्नो धर्ममा विश्वास राख्नुहुन्छ म धर्ममा विश्वास राख्छु म सबै धर्ममा विश्वास राख्छु किन विश्वास राख्नुहुन्छ धर्म गरेपछि लाइक अब हामी कुनै मन्दिर जान्छौँ नि त्यसपछि हामीलाई एकदमै लाइक आत्मसन्तुष्टि भन्छ नि आध्यात्मिक कुराहरूमा चाहिँ आत्मसन्तुष्टि हुने आध्यात्मिक चिन्तनहरू जागने त्यस्तो हुन्छ आफूलाई लाइक प्रसन्न बनाउन सकिन्छ त्यो भएर चाहिँ म विश्वास राख्छु धर्ममा तपाईँलाई धर्मले खुसी प्राप्त गराउँछ जस्तो लाग्छ खुसी प्राप्त लाइक हामीले कसैलाई से सेवा गरौँ सेवा गर्नु नै धर्म हो भन्छ त्यही भएर हामीले कसैलाई चाहिँ केही हेल्प गर्न सक्यौँ भने त्यसबाट अरू कोही हुन्छ भने आफू हामी खुसी हुनसक्छौँ त्यो हिसाबले चाहिँ धर्मबाट मलाई खुसी प्राप्त हुन्छ तपाईँलाई आफ्नो धर्ममा विश्वास लाग्छ मलाई आफ्नो धर्ममा विश्वास लाग्छ किन आफ्नो धर्ममा विश्वास लाग्छ यस्तो अब मन्दिरहरू जाने साथीभाइसित पूजा गर्ने सबैसित भेटघाट पनि हुन्छ घुम्न पनि पाइन्छ त्यसैले सबैसित देखभेट गरेर अब टाढा टाढा मन्दिरहरू जानुहरूलाई हिँड्न पाइन्छ तपाईँले आफ्नो धर्मले बाटो खुसी प्राप्त हुन्छ जस्तो लाग्छ लाग्छ तपाईँलाई आफ्नो धर्ममा विश्वास लाग्छ लाग्छ तपाईँ किन आफ्नो धर्ममा विश्वास गर्नुहुन्छ धर्ममा आत्मसन्तुष्टि हुन्छ त्यस धर्ममा विश्वास लाग्छ यसबाट खुसी प्राप्त हुन्छ जस्तो लाग्छ लाग्छ तपाईँ धर्ममा विश्वास गर्नुहुन्छ हजुर म धर्ममा विश्वास गर्छु किन गर्नुहुन्छ धर्मले सबै मानिसहरूलाई एउटा ठाउँमा लिएर आएर रमाइलो गर्न आफ्नो जीवन निर्वाह गर्नको लागि एउटा करेज दिन्छ इट गिभ्स पिपल अ होप द्याट दे क्यान बी ह्याप्पी दे क्यान लिभ द लाइफ एकदमै राम्रोसँग धर्मबाट खुसी प्राप्त हुन्छ जस्तो लाग्छ तपाईँलाई धर्मबाट खुसी प्राप्त हुन्छ तर यो मान्छेअनुसारले भिन्न पर्न जान्छ होला एकदमै कट्टर धर्म मान्छु म सबै कुरा मान्छु भनेर लाग्नु अलिकति अन्धविश्वास हुनसक्छ र कतिपय कुराहरू धर्मको पनि नराम्रो होला राम्रो होला त्यो केलाएर राम्रोसँग धर्महरूलाई धर्मको राम्रो पाटोलाई खेल्ने हो भने अवश्य पनि त्यसले एकदमै खुसी पार्छ जस्तो फेस्टिभल्सहरूमा वी भेरी हेप्पी बिकज आवर फ्यामिली इज मिट यस्तो किसिमको कुराहरू धर्मले यदि हामीलाई दिइराख्यो र दिइरहन्छ भने हामी एकदम खुसी हुन्छ म धर्मभन्दा पनि ईश्वरमा विश्वास राख्छु तपाईँको क्वेसनलाई म सच्याउन चाहन्छु म चाहिँ राख्छु अब धर्म अब त्यही हिसाबले विभिन्न धर्म सुरु भएको छन् र त्यो ईश्वरमा अब, अब किनकि अब जुन यो जगत छ यो जगत् विशाल छ र अब त्यही किसिमले अब यो जगत र ब्रह्माण्ड र आफ्नो जीवनको मूल्य मान्यता बुझ्नु पनि र आध्यात्मिकता कुराहरू जुन हाम्रो भित्री पक्ष छन् हाम्रो जीवनको ती पक्षहरू त्यही ईश्वरबाट नै आएको पक्षहरू हुन् र त्यो हिसाबले चाहिँ अब हामीले हाम्रो बाह्य पक्ष भन्दा पनि हाम्रो भित्री पक्षलाई बुझ्न सक्यो भने हामी त्यो रूपले हामी बढी खुसी हुन सक्छौँ किनकि बाह्य पक्षहरू परिवर्तन छन् तर भित्री पक्षहरू जुन हाम्रो मन छ त्यो चाहिँ परिवर्तनशील त्यो रूपमा छैन हजुर मा विश्वास राख्दा चाहिँ खुशी प्राप्त हुन्छ जस्तो लाग्छ अवश्य नै हामीले धेरैजनाबाट धर्मबाट खुसी मिल्छ भन्ने कुरा थाहा पाइहाल्यौँ यसै प्रश्नमा आधारित भएर संसारमा विभिन्न अध्ययनहरू भएका छन् र ती अध्ययनहरूबाट के पाइयो भने धर्म र खुसीबीच सकारात्मक सम्बन्ध छ अर्थात् धार्मिक मानिसहरू नास्तिक मानिसहरूभन्दा खुसी हुने सम्भावना धेरै पाइयो हामीले फेरि जसले धर्मबाट खुसी प्राप्त हुन्छ भनेर जवाफ दिनुभयो उहाँहरूसँग किन र कसरी धर्ममा विश्वास गरेर खुसी भइन्छ त भनेर सोधेका थियौँ फेरि सुनौँ उहाँहरूको भनाइ अघि नै मैले भनेँ धर्ममा सर्टन स्ट्या सेट अफ रुल्स हुन्छ होइन <laughs> रुल्स एन्ड रुल्स पनि फलो गर्दा के हुन्छ भन्दाखेरि एउटा सेट अफ क्ल्यारिटी जस्तो क्या पाथ एउटा पाथो जस्तो देखाउँछ क्या त्यसले जस्तै अब हामी मा मान्छे भएर आइसकेपछि हाम्रो मे मुख्य लक्ष्य भनेको के हो भन्दाखेरि ह्याप्पिनेस होइन मेन कुरा अथवा ह्याप्पिनेस अनि अर्को परमात्मिलन भन्छ नि जुन जुन एउटा युज गर्छ नि जुन डिभाइनसँग सोलसँग वान कनेक्टेडनेस हुनु भनेको होइन त्यसको लागि बाटो धेरै छ होइन विभिन्न तरिका हुन्छ र त्यो बाटोमा चाहिँ क्ल्यारिटी देखाउने काम चाहिँ धर्मले गर्छ कि तपाईँ जुन धर्म फलो गर्ने तपाईँलाई एउटा चाहे क्रिस् क्रिस्टियानटी फलो गर्नुहोस् इस्लाम फलो गर्नुहोस् बुद्धिज्म हिन्दू जे फलो गरेर पनि त्यसले त्यसलाई चाहिँ एउटा बाटो देखाइदिने काम गर्छ बाटो छ त्यहाँ तर को काम चाहिँ धर्मले गर्छ जस्तो लाग्छ मलाई खुसी यसो छ अब त्यसमा अब विश्वास गर्छु होइन त्यसले अब भगवान्को सबैको ल भनेको त्यही नराम्रो नगर एउटा मानव हो मानव जस्तै बाँच्छ होइन त्यसले एउटा प्रेरणा दिन्छ कि अनि सबै त्यो एउटा ब्रदरहुड भन्ने हुन्छ नि सबैमा आफ्नो एकदम मान्छेहरूमा एकता दिने एउटा धर्मले चाहिँ एकता हुने एउटा चाहिँ त्यो बाँधिन्छ कि त्यस्तो गरिन्छ किनभने धर्म फलो गर्दा मान्छे एउटा सटेन रुल्स एन्ड रेगुलेसनमा बाँधिएर अगाडि बढिरहेको हुन्छ जब मान्छे एउटा राम्रो रुल्स एन्ड रे रेगुलेसनमा बाँधेर आफ्नो जिन्दगी निर्वाह गरिरह हुन्छ तब उसलाई समस्या आउने भनेको एकदमै न्यून रूपमा मात्रै हुन्छ र न्यून रूपमा आएका समस्यालाई पनि धर्मले यसरी निराकरण गर्नुपर्छ यसरी गऱ्यो भने तिमीलाई सजिलो हुन्छ भनेर पहिले नै बाटो देखाइदिइसकेको हुनाले धर्म अप्नाउँदाखेरि धर्ममा फलो गर्दाखेरि चाहिँ मान्छे खुसी हुन्छ जस्तो लाग्छ किनभनेपछि धर्मले गर्दाखेरि नै मान्छे एउटा रुल्समा बाँधेर बसेको हुन्छ सिस्टमेटिक हुन्छ आफ्नो दैनिक कार्य चाहिँ मजाले गर्न सक्छ होइन त्यसै गरी ऊ जस्तो सुकै विघिन बाधा आए पनि उसले धर्मले धर्म आफ्नो आफू धार्मिक छ भने चाहिँ सही र गलतको बिचमा बाटो छान्नसक्छ सही बाटोतिर लाग्न सक्छ धर्म भनेकै यदि धर्मलाई चाहिँ अरूलाई हेल्प गर्ने धर्मलाई चाहिँ एउटा सानो कुरा सङ्कुचित सोचमा नराखिकन धर्मलाई चाहिँ पुरानो कल्चर फलो गर्नुपर्छ भनेर अरूलाई दु दिने अलिकति प्रगति गर्नबाट रोक्ने त्यस्तो धर्मको त्यो कुनै कुनै पार्टहरू छ त्यसलाई चाहिँ अभोइड गरेर चाहिँ धर्म धर्म जुन हाम्रो पहिलादेखि चलिआएको पानी खुवाउने परेको बेला अरूलाई सपोर्ट गर्ने त्यस्तो कुरालाई लिएर ऊ हामी अगाडि बढ्यौँ भने एउटा अलिकति कोअपरेसन कोर्डिनेसन त्यस्तो खालको फिलिङ आउँछ सोसाइटीमा एउटा फ्यामिली खालको फिलिङ आउँछ त्यो भएपछि कसैलाई पनि हर्ट गर्न सक्दैनौँ हामीले अनि इट विल लाइक लिड टू द सस्टेनेबल एन्ड ह्याप्पी सोसाइटी त्यसपछि सबैजना खुसी हुन्छ जस्तो लाग्छ मैले भने जस्तै मैले चाहिँ कसैलाई कुनै अनाथ बालबालिकालाई सहयोग गर्न सकेँ भने त्यो मेरो धर्म हो मैले गरेको सहयोगले उनीहरूले चाहिँ खानु पाए, पाएँ लगाउनु पायो भने चाहिँ त्यो उनीहरूको लागि खुसी भयो हो त्यो हिसाबले चाहिँ हामी खुसी हुनसक्छौँ कसैलाई सेवा गरे बापत हामी आफू खुसी हुनसक्छौँ अरूको खुसीमा हामी रमाउन सक्छौँ यस्तो हामी अब टाढा टाढा कहिले नगएको ठाउँमा अब यो दसैँ आउँछ दसैँमा अब हामी यस्तो कामहरू गरिरहेको मान्छेलाई आज अन्त जान पाइन्छ सबैको ठुलाबाट आशिष लिन पाइन्छ भनेर हिन्दू धर्म मानेर दसैँहरूमा अब यस्तो टिका लगाउन भनेर हिँडिन्छ सबै अब नभेटेका मान्छेहरूले पनि वर्ष दिनमा एकताल भेटाउने भएर यो धर्मको विश्वास लाग्छ त्यो आफ्नो सोचाइ हो होइन मेरो लागि चाहिँ म <laughs> बच्चादेखि नै हिन्दू धर्ममा बिलिभ गर्ने भएको हुँदा अथवा मेरो फ्यामिली पनि पहिलादेखि नै हिन्दू भएको हुँदाखेरि चाहिँ अ काइन्ड अफ बिलिफ हुन्छ नि गढले गड हुनुहुन्छ र अप्ठ्यारोमा पनि गडले कुनै नै कुनै पछिबाट चाहिँ हेल्प गरिरहनु हुन्छ कि हामीलाई सो आइएम ह्याप्पी विथ वाट विथ माई ओन रिलिजन धर्मबाट खुसी हुनु भनेको अर्थ के हो भन्दा मान्छे ले जे चिज आफूले मनदेखि भन्छ नि त्यो एडप्ट गराइरहेको नि यो चीज मेरो लागि हो भनेर एडप्ट गरेको चिज भएको हुनाले नै धर्मलाई धर्मबाट खुसी प्राप्त गरेको भन्ने लाग्छ मलाई पहिला त यो हाम्रो परम्परागत अनुसार चलिरहेको होइन अनि यसो धर्मले गर्दा नै हामीले कला संस्कृतिको बारेमा बुझेर त्यसको निरन्तरता हामीले गरिरहेका छौँ त्यसैले आजको युवाहरूले पनि त्यो धर्मलाई निरन्तरता दिनुपर्छ जस्तो लाग्छ किनकि ईश्वर चाहिँ एउटा सत्यम शिवम सुन्दरमको प्रतीकको रूपमा हुनुहुन्छ mm -hmm. त्यो रूपबाट भएको हुनाले हामी यो जुन किसिमले हामीलाई भित्री पक्ष जुन छ होइन mm -hmm. त्यसमा हामीलाई डोऱ्याउने भएको हुनाले र हामीलाई हाम्रो जीवनको बाह्य पक्षहरू जुन हामीलाई जुन रूपले हामीले शारीरिक रूपले अथवा भौतिक रूपले कुराहरू छिडिक छन् mm -hmm. तर भित्री पक्ष कुराहरू अजर अमर्स भएको हुनाले त्यो रूपमा जुन हजर अम्मर कुराहरूलाई हामीले आत्म साँझ गर्न सक्यौँ चिन्यौँ भने हामी त्यो रूपबाट हाम्रो साँचो खुसी चाहिँ हामीले प्राप्त गर्न सक्छौँ धर्ममा अब देवी देवताको मन्दिरमा गइन्छ होइन पूजा गरिन्छ आत्मसन्तुष्टि हुन्छ खुसी प्राप्त हुन्छ त्यस कारण धर्ममा विश्वास लाग्छ खुसी हुनको लागि खुसी होइन कि खुसी यतिकै भएको जस्तो लाग्छ हामी त्यो सेलिब्रेट गरेर त्यो ह्याप्पिनेसलाई सेयर गरेर यसो धर्मले त त्यो सेयरिङ त बनाउँछ नि होइन लाइक अब मेरो कोही क्रिस्चियन साथी छ भने क्रिसमस सेलिब्रेट गर्न जान्छु सबैजना आउँछ अनि सबैजना रमाइलो गर्छौँ हामी त्यो ह्याप्पिनेस भयो कोही मेरो मुस्लिम साथी छ उसले इद सेलिब्रेट गर्छ भने उसले बोलायो सबैजना हुन्छ नि हामी बसेर खान्छौँ त्यो एउटा मेमोरी हुन्छ नि हामीसँग अनि त्यो ह्याप्पिनेस चाहिँ म मलाई चाहिँ एकदमै मनपर्छ मानिसहरूले धर्म आफ्नो पहिचान संस्कार र संस्कृतिसँग जोडिएको कारणले खुसी भइन्छ भनेर भनेको पायौँ कसैले आफ्नो दुःख भगवानले हटाउनुहुन्छ भन्ने विश्वासले खुसी भएको पायौँ कसैले मनैदेखि नै भगवान् आस्था राखेको भएको कारणले खुसी मिल्छ भन्नुभयो यस्तै यावत उत्तरहरू हामीले मानिसहरूबाट पायौँ हामीले धेरै खालका उत्तरहरू पायौँ साथीहरूबाट तर खासमा मानिसहरू चाहिँ भगवानको कारणले खुसी हुन्छन् त तिम्रो यो प्रश्नको जवाब एउटा खोजको निष्कर्षले दिएको हो कि जस्तो लाग्छ मलाई अमेरिकन सोसियोलोजिकल रिभ्यूमा प्रकाशित अध्ययन अनुसार धार्मिक मानिसहरू धार्मिक कार्यक्रमहरूमा भाग लिन जाँदा त्यहाँ विकसित हुने सामाजिकीकरण अर्थात् मानिसहरूको सम्बन्धले गर्दा सन्तुष्टि हुन्छन् भनेर तथ्य पाइयो च्याउन लिम जो यस अध्ययनको शोधकर्ता हुन् उनको अनुसार हामी जीवनको सन्तुष्टि धर्मको धार्मिक र आध्यात्मिक पक्षले भन्दा पनि सामाजिक पक्षले गर्दा बढी पाउँछौँ भनेर भने तर सुजन यो त अमेरिकामा त्यही पनि क्रिस्चियन धर्मावलम्बीहरूमा गरेको अध्ययन भयो यसको निष्कर्ष सबैमा लागू होला त तिमीले ठिक प्रश्न उठायो कृपा यो अध्ययनले पनि यो निष्कर्ष क्याथोलिक र प्रोटेस्टेन्टमा लागू हुन्छ तर अरू धर्ममा लागु हुन्छ कि हुँदैन भन्ने बारेमा थाहा नभएको कुरा प्रष्ट रूपमा राखेको छ यस्तो खालको सोध नेपालमा भएकै छैन हाम्रो नजिकको छिमेकी इन्डियामा बरु एकाध भयो होला तर यसको बारेमा मैले जति खोज्दा पनि भेट्टाइनँ कृपा नेपालमा धेरै हिन्दू र बौद्ध धर्वलम्बी छन् यस अध्ययनमा पत्ता लगाएको सामाजिक पक्ष नेपालको परिपेक्षमा अधिकांश मानिसहरूमा लागू हुन्छ कि हुँदैन भन्ने कुरोको जाँच हुनुपर्छ जस्तो लाग्छ मलाई हो तिमीले ठिक कुरा गर्यौ हरेक धर्मको आफ्नो छुट्टै विशेषता हुन्छन् त्यसैले हामीले पश्चिमाले गरेको अध्ययन हाम्रो पूर्वेली सभ्यतासँग मेल खान्छ नै भन्न सकिँदैन अब यो धर्म र खुसीको प्रसङ्गलाई कसरी पैठान गराउने त एउटा कुरो चाहिँ के पक्का भयो भने कृपा धर्म मान्ने मानिसहरू धर्म नमान्ने मानिसहरूभन्दा खुसी हुन्छन् तर के कारणले धार्मिक मानिसहरू खुसी हुन्छन् त भन्ने कुरामा चाहिँ बस हुन सक्छ सुजन यसै सन्दर्भमा एउटा सोधको निचोड यहाँ प्रस्तुत गर्न मन लाग्यो मलाई धार्मिक मानिसहरू जिन्दगीमा आइपर्ने दु खहरू जस्तै कसैको मृत्यु सम्बन्ध विच्छेद बेरोजगार हुनु आदि कुराहरू सामना गर्न राम्ररी सक्छन् भन्ने कुरा रोयल इकोनोमिक सोसाइटीमा प्रस्तुत एक अध्ययनले देखाएको छ यसको सोधकर्ता प्राध्यापक क्लार्कका अनुसार बेरोजगारीको मनोवैज्ञानिक असर नास्तिक मानिसहरूमा भन्दा धार्मिक मानिसहरूमा कम देखियो यस अध्ययनले चाहिँ जिन्दगीको मकसद धार्मिक मानिसहरूमा बढी प्रखर रूपमा देखिनु र बढी आध्यात्मिक कारणले गर्दा खुसी हुन सक्ने भनेर निचोड निकालेको छ यो अध्ययनले सुरुमा गरेको अध्ययनको निष्कर्षलाई काटिदिएको छ सुरुको अध्ययनले खुसीको कारण धर्मको सामाजिक पक्षलाई महत्त्व दिएको थियो भने दोस्रो अध्ययनले धर्मको आध्यात्मिक कारण महत्त्वपूर्ण देखायो र चाखलाग्दो कुरो चाहिँ यी दुई अध्ययन क्रिस्चियन धर्मावलम्बीहरूमा गरिएको थियो मेरो विचारमा चाहिँ यी दुवै कारणको मिश्रणले पो धार्मिक मानिसहरूमा खुसी बढी देखिने हो कि जस्तो लाग्यो कसरी अलिक प्रस्ताइदिन्छौ कि जस्तै सुरुमा मैले भूकम्प आउँदा भगवान्लाई सम्झेको कुरा यो मेरो आध्यात्मिक पाटो भयो जसले गर्दा त्यो ठुलो भवितव्य भइराख्दा पनि त्यसलाई सामना गर्ने शक्ति दियो र मलाई आस्थाको एउटा टेको दियो र हामीले धर्मलाई निजी मामला भने तापनि यो बिरेलै एकान्तपनमा एक्लै अभ्यास गरिन्छ धर्म एउटा सामाजिक कार्य जस्तो लाग्छ मलाई जस्तै दसैँमा हामी एक्लै टिका जम्मा लगाउँछौ त लगाउँदैनौ नि दसैँमा हामी देवीदेवताको पूजाभन्दा पारिवारिक जमघटले बढी खुसी हुन्छौँ तिमीले त कस्तो पत्यारिलो र चाखलाग्दो निचोड निकाल्यो कृपा जे भए तापनि पश्चिमामा गरेको अध्ययन नेपालमा बहुसङ्ख्याकको रूपमा रहेको धर्ममा पनि गर्न जरुरी छ ताकि हाम्रो धर्म र हाम्रो जीवनको सम्बन्धको बारेमा अलि बढी प्रष्ट होस् यो त हामी जस्तो मनोविज्ञानका विद्यार्थीको लागि एकदमै चाखलाग्दो अध्ययन हुनसक्छ आशा छ यस्तो अध्ययन छिट्टै नेपालमा पनि होस् अब हामी कार्यक्रमको तेस्रो भाग अर्थात् साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ सुजन तिमीलाई कतिवटा भाषा आउँछ मलाई नेपाली अङ्ग्रेजी र थोरै हिन्दी आउँछ मलाई पनि तिमीलाई जत्तिकै भाषा आउँछ धेरै भाषाहरू सिक्दैमा के के फाइदा हुन्छ जस्तो लाग्छ तिमीलाई धेरै भाषा सिक्यौ भने धेरै थरीका मानिसहरूसँग कुराकानी गर्न सकिन्छ र धेरै भाषामा पनि धनी भइन्छ त्यो त भयो धेरै भाषा सिकेको सामान्य फाइदा तर त्यसले हाम्रो दिमागमा असर पनि पार्छ भन्ने कुरा थाहा छ तिमीलाई त्यो त थाहा छैन तर भाषा सिक्दैमा दिमागमा के कस्तो असर पर्छ त अध्ययनकर्ताहरूको अनुसार दुई अथवा दुई दुईभन्दा बढी भाषा जान्ने दिमाग एक भाषा जान्ने दिमागभन्दा एकाग्रता धेरै हुन्छ र दिमागी प्रक्रिया पनि राम्रो हुन्छ र रा धेरै भाषा जान्ने व्यक्तिहरू वातावरणीय परिवर्तनसँग जुझ्न पनि सक्छन् र बुडौलीमा लाग्ने रोग अल्जाइमर्स र बिर्सिने रोग डिमेन्सियाबाट पनि बचाउँछ ए हो र यसको बारेमा थप जान्न मन लाग्यो कृपा मलाई आजकल धेरै मानिसहरू कम्तीमा दुईवटा भाषा जानेकै हुन्छन् नेपालमा पनि अङ्ग्रेजी र नेपाली भाषाको प्रभावले गर्दा एकभन्दा धेरै भाषा जानेको मानिसहरू भेटाउँछौँ फेरि हाम्रो देशमा जातिपिच्छे आफ्नै भाषाहरू छन् त्यही भएर नेपालमा बहुभाषीको सङ्ख्या धेरै छ फेरि हाम्रो शैक्षिक प्रणालीमा पनि अङ्ग्रेजी र नेपाली जान्नै पनि हुन्छ र त्यही भएर होला आजकल नेपालमा कम्तीमा दुईवटा भाषा जानेको व्यक्तिहरू धेरै मात्रामा पाउँछौँ दुईभाषी व्यक्ति र एक भाषी व्यक्तिहरूबीच एक अध्ययन भएको थियो सुजन त्यस अध्ययनको मुख्य अध्याय चाहिँ कुन समूहका व्यक्तिहरूमा दिमागी पजल हल गर्ने काबिल्य धेरै छ भनेर नाप्नु थियो दुई हजार गरेको उक्त अध्ययनमा दुईभाषी र एक भाषी शिशुकक्षाका विद्यार्थीहरूलाई निलो गोलो घेरा र रातो स्क्वायर कम्प्युटरमा छुट्टाएर रातो गोलो घेरा र निलो स्क्वायर अङ्कित भाडामा राख्नु पहिलो कार्यमा बालबालिकाहरूले रङको आधारमा निलो गोलो घेरालाई निलो स्क्वायर अङ्कित भाँडामा राख्नु थियो र त्यसै रातो स्क्वायरलाई रातो गोलो घेरा अङ्कित भाँडामा राख्नु थियो र अर्को कार्यमा आकारको आधारमा चित्रहरूलाई विपरीत रङ अङ्कित भाँडामा हाल्नु थियो जुन पहिलो कार्यभन्दा कठिन थियो यी दुई कार्यहरूमा दुई भाषी बालबालिकाहरू अगाडि आएको पाइयो एक भाषी व्यक्तिहरूको दिमागी प्रक्रियाभन्दा दुई भाषी व्यक्तिहरूको दिमागी प्रक्रिया किन छरितो हुन्छन् भन्ने सवालमा विज्ञहरूले एक भन्दा दुई भाषीमा हुने वातावरणीय परिवर्तनमा समायोजन गर्ने उच्च क्षमताको कारण हो कि भन्ने अनुमान लगाएका छन् दुई भाषा जान्ने व्यक्तिहरू बुढेसकाल लागे पनि बुढौलीमा लाग्ने अल्जाइमर्स र डिमेन्सिया जस्ता दिमागी प्रक्रियालाई ढिला सुस्ती गर्ने रोगहरूबाट पनि बचाउँछ भन्ने कुरा धेरै अध्ययनबाट पनि प्रष्ट भएको छ भनेपछि एक भाषाभन्दा धेरै भाषा सिक्दा धेरै फाइदा पो हुँदो रहेछ भाषाको महत्त्व मानिस मानिस बिच गरिने संवाद आफ्नो सांस्कृतिक पहिचानबाट बढेर हाम्रो दिमागी प्रक्रियामा पनि सकारात्मक असर पार्दो रहेछ सुजन तिमीले मलाई अस्ति नै नेवारी सिक्छु भनेर भनेको याद आयो मलाई अब यो तथ्य जानिसकेपछि त पक्कै पनि तिम्रो चाहनामा बल पुग्यो होला होइनौ मैले त खासमा आफ्नो संस्कृतिलाई जगेर्ना गरौँ भन्ने हेतुले सिक्न खोजेको थिएँ अब आजको साइक विज्ञान टिप थाहा पाइसकेपछि त पक्कै पनि मेरो नेवारी सिक्ने चाहनामा बल पुग्यो मनोजिज्ञासाका विभिन्न प्रस्तुतिसँगै अब हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सब पाँचदेखि छ बजीसम्म सुन्न सक्नुहुन्छ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 तपाईले इमेल हमीला तीमे ठेगाना हो मनोजिज्ञासा एट द रेट साई विज्ञान डट कम एम ए एन ओ जे s वाईएसए एट पीएसवाई सी एच बी आईजी वाई डब्ल एएन डट कम एस एम एस मफत आपको प्रश्न टिपा का लगी मोबाइल नंबर अंठानब्बे साठी बयानबे एक्वन्न उन्सय अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सयमा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कम सँगै साइक विज्ञानको वेबसाइट डब्लुडब्लुडब्लु डट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट साइक फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रमको पहिलो खण्डमा हामीले एकान्तपनमा आफूले आफ्नो लागि समय बिताउन कतिको महत्त्वपूर्ण छ भन्ने कुरा छलफल गऱ्यौँ त्यसपछि दोस्रो खण्डमा हाम्रो धार्मिक आस्था र खुसी सम्बन्धी के सम्बन्ध छ त भन्ने कुराको बारेमा चर्चा गऱ्यौँ र अन्त्यमा धेरै भाषा सिकेमा के फाइदा हुन्छ भन्ने साइक विज्ञान टिपिदियौँ आशा छ तपाईँलाई हाम्रो कार्यक्रम रोचक र लाभदायी लाग्यो